और पार और पार टाइम बजे अहिले दिवस को दुई बजे मनोरंजन का लगी प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई मल्टीलर्निंगडेमी खोईनी चार पर्सा नारायणी डेवलपमेंट बैंक मधि मोबाइल नंबर अन्बे चार बावन छियालीस एक चौहत्तर रे चार तिरपन्न पैंतालीस शून्य चौदह नमस्कार लागी, लागी, संग मा, संसार साथ संका नगरी वार्तामा आउन नेकपा माओवादीका अध्यक्ष वैद्यलाई प्रचण्डको आग्रह जिम्मेवारी ए माओवादी विस्तारित बैठक बस्दै प्रचण्डलाई पद तग गर्न पूर्वीय शिक्षा प्रमाणीकरण नगरी राष्ट्रपति विरूद्ध उत्रने अस्थायी शिक्षकहरूको चेतावनी ग्यास विक्रेता महासंघले मुनाफामा वृद्धि गर्नुपर्ने माग गर्दै थालेको आन्दोलनलाई निरन्तरता दिने कोलम्बियामा भारी वर्षा पछिको बाढी पहिरोमा पनि चार सनाको र साउन पाँच गतिदेखि र वेस्ट इन्डिज बिचको तेस्रो व्यवसाय पनि समाचार वा विस्तारमा एकीकृत एक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वार्तामा आउन कुनै शङ्का नगर्न नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यसँग आग्रह गर्नुभएको छ उहाँले वार्ताका लागि कुनै शर्त नराखिएको भन्दै त्यस्तो कुनै शङ्का नगरी वार्तामा बस्न वैद्यलाई आग्रह गर्नुभएको हो वैद्य आज बिहान लागि दाहाल निवास पुग्नु भएको थियो उच्च स्तरीय समितिको फेरि संयोजकको जिम्मेवारी पाएका दाहालले सबै कुरा वार्तामै बसेर छलफल गर्न सक भन्दै वैद्यलाई सकिने चार, चार दलको तर्फबाट आएको प्रस्तावलाई वैध्यले पूर्व शर्तमा वार्तामा नबस्ने भन्दै आउनु भएको छ वार्ताको लागि केही शर्त छैन सबै विषयमा वार्तामा छलफल गराउँदा दाहालले भनेको उहाँका स्वकीय सचिव चुडामणी भट्टराईले बताउनु दाहालले वार्ताबाट सहमति गरी संविधान सभाको निर्वाचनमा भाग लिन पनि वैद्यलाई आग्रह गर्नु भएको थियो वैद्यले आफू दुई दिन तराई का जिला जाना लगे फर्क आए पी थप छफल करने भट्टराई ने को जानकारी दूंभ एकीकृत नेकपा माओवादीको विस्तारित बैठक आजदेखि शुरू हुँदैछ ललितपुरको खन्ना गार्मेन्टमा शुरू हुने बैठकले पार्टीमा देखिएको जिम्मेवारी बाँडफाँड सम्बन्धी विवाद मिलाउने नेताहरूले बताएका छन् केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको साङ्गठनिक संरचनाको प्रस्तावमा विवाद भएपछि विस्तारित बैठक बोलाइएको हो केन्द्रीय समितिमा अध्यक्षको प्रस्तावमा विवाद भएपछि उपाध्यक्ष डाक्टर बाबराम भट्टराले पत्याको घोषणा गरेपछि विवाद झनै चर्किएको सुझ दिनु भएको छ ए माओवादीका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले लिखित रूपमा अध्यक्ष दाहाल नारायण काजी श्रेष्ठलाई पनि पद त्याग गर्न पार्टीको पद त्याग संरक्षक भई सर्वोच्च नेता को रूप में काम करने सुझाव श्रेष्ठ महासचिव पुष्ट बहादुर बगटी अंतरिम काल को अध्यक्ष बनाई एक पदय जिम्मेवारी को व्यवस्था अनुरूप पार्टी संरचना बनाने वहां सुझाव छूलीय समिति को पद त्यागर घोषणा करते कार्यकर्ता को रूप में पार्टी में सक्रिय भईरने बताने श्रेष्ठ एमाओवादी का बीच समस्या प्रस्तुत करते समान पन्ध्र सुझा पनि आफ्नो त्याग पत्रमा प्रस्तुत गर्नु भएको छ एम माओवादीको विस्तारित बैठकको पूर्व सन्ध्यामा उहाँको त्याग पत्र आएको हो संविधान सभा चुनाव केन्द्रित कार्यक्रम र महाधिवेशन का गर्न नेकपाको बैठक आजदेखि कार्यालय बल्कमा शुरू भएको बैठकमा मिति महाधिवेशनको मिति र केन्द्रीय सदस्य मनोनयन लगायतका विषयमा छलफल हुँदैछ एमाले सचिव विष्णु पौडेलले एमाले भित्र चर्चामा जस्तो मतभेद नभएको बताउनु भएको छ अध्यक्ष झलनाथ खनाल पक्षले पार्टी संविधान चुनावमा केन्द्रित ने भने? नेता केपी ओली पक्षधर के चुनाव र महाधिवेशन को तैयारी संगसंगे होने धारणा राख मधेसी जनाधिकार फ्रम नेपाल गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संविधान निर्माणका आधारभूत सिद्धान्तमा सहमति नगरी संविधान सभाको निर्वाचन गरिए त्यो कर्मकाण्डी मात्र हुने बताउनु भएको छ अवधि पत्रकार संघले गरेको पत्रकार सम्मेलनमा यादवले भन्नुभयो निर्वाचन प्रक्रियाको विपक्षमा उभिएका दललाई सहमतिमा नल्याए तोकेको मितिमा निर्वाचन हुनै सक्दैन विपक्षमा उभिएका दलले उठाएका जायजमाग सम्बोधन गर्नुपर्छ र निर्वाचनको वातावरण बनाउन सबैको अपनत्व पनि खोज्न जरुरी छ अध्यक्ष यादव ने ठूला राजनैतिक दल का जिम्मेवार नेता द्वी तिहाई नल्याई संविधान निर्माण होते भन्न अल्पज्ञान को प्रदर्शन मैं बताभ अस्थायी शिक्षकहरूले शिक्षा ऐन आठौँ संशोधन अध्यादेश दुई हजार उनासत्तरी राष्ट्रपतिले प्रमाणीकरण नगर्दा आफूहरू समस्यामा परेको बताएका छन् दुई हजार साल माघ चौबिस गते अस्थायी शिक्षकहरूको सुविधा तोक्न सर्वोच्चले गरेको प्रमादेश आदेशलाई कार्यान्वयनका लागि जारी भएको अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण नगरेरै त्यसै थन्काएर राखेको राखे शिक्षक तथा कर्मचारी अधिकार पुनस्थापना अभियानले विज्ञप्ति मार्फत जनाएको छ अध्यादेश पारित नहुँदै बजेट आएकाले बजेटमा अस्थाी शिक्षकहरूका आवाज नसमेटेको अभियानद्वारा जारी विज्ञप्ति अन्य अध्यादेशहरू पारित भइरहेको अवस्थामा शिक्षा प्रमाणीकरण नगरेर राष्ट्रपतिले अस्थायी शिक्षकहरूमाथि पक्षपात गरेको रा। गरे अभियानका अध्यक्ष विष्णुहरी कोइरालाले बताउनु भयो उनीहरूले विगत आठ महिनादेखि थन्किएर बसेको अध्यादेश तत्काल प्रमाणीकरण गर्न राष्ट्रपतिसँग आग्रह समेत गरेका छन् अध्यादेश प्रमाणीकरण नभएमा पीसि परियोजना सरकारी दरबंदी का अस्थायी शिक्षक राष्ट्रपति के विरुद्ध में उतरने चेतावनी समेत अस्थायी शिक्षक अखिल नेपाल ग्यास विक्रेता महासंघले मुनाफामा वृद्धि गर्नुपर्ने माग गर्दै थालेको आन्दोलनलाई ग्यास विक्रेता संघनले ऐक्यबद्धता जनाएका छन् ग्यास विक्रेता महासंघले आफ्नो लगानीको पाँच प्रतिशत मुनाफा पाउनुपर्ने भन्दै साउन दुई गतेदेखि थालेको आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने संघले जनाएको छ आन्दोलनको कार्यक्रम साउन छ गते ग्यास उद्योगमा तालाबन्दी गर्ने र धरनामा बस्ने कार्यक्रम रहेको आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो यस्तै साउन दस गते ग्यास विक्रेताले ग्यास सिलिन्डर फिर्ता पठाउने कार्यक्रम रहेको छ यदि माघको सुनवाई नभई थप आन्दोलनको कार्यक्रम ल्याउन बाध्य हुने संघले जनाएको छ ग्यास उद्योगको मुनाफा बढे पनि ग्यास विक्रेताको मुनाफा नबढेको कारण उनीहरू आधारित बनेको ग्यास विक्रेता महासंघका उपाध्यक्ष विष्णु पौडेले बताउनु चितवन र नवलप्रासीमा आठवटा ग्यास उद्योग रहेका यस्तै चितवनमा मात्रै वार्षिक सत्तरी हजार ग्यास सिलिन्डर खपत हुने पनि जानकारी दिएको छ साथै चितवनमा बाह्र ग्यास विक्रेताहरू रहेका छन् आज हरिशैनी एकादशी तुलसीको बिरुवा रोप्ने दिन हरि सैनी एकादशीका दिन आज हिन्दू धर्मावलम्बीहरूले घर आँगनमा तुलसीका मठमा तुलसीको बिरुवा रोप्ने प्रचलन छ एक महिना अघि बीजारोपण गरेको तुलसीलाई आज रोप्ने गरिन्छ धार्मिक सँगै तुलसी वैज्ञानिक हिसाबले पनि उपयोगी वनस्पति रहेको विज्ञहरूले बताएका छन् आयुर्वेदका जानकारका अनुसार तुलसीमा एक प्रकारको रोग निवारण गर्ने शक्ति हुन्छ त्यसैले जडीबुटीको औषधिमा तुलसीको प्रयोग धेरै गरिन्छ तुलसीलाई भगवान ने को को का रूपमा लिएर पूजा गर्ने प्रचलन रहेको छ पौराणिक कथा अनुसारबाट देवताहरूलाई मुक्ति दिलाउन भगवान विष्णुले ठुलै सङ्घर्ष गर्नु परेको थियो सङ्घर्षको थकानबाट आराम लिन भगवान विष्णुले बद्री आश्रमको हेमवती गुफामा शयन गरेको सम्झनामा आजको दिनलाई हरिशैनी एकादशी भनिएको हो वर्षमा पर्ने चौबिसवटा एकादशी मध्ये चतुर्मास व्रत सुरु हुने हरिशैनी एकादशी र व्रत समाप्त हुने हरिबोधनीकादशीलाई ठुलो एकादशी भन्ने गरिन्छ अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ जथाभावी मूल्य वृद्धि गर्ने व्यवसायलाई सरकारले कारवाही गर्ने भनेको प्रति तपाईँ के भन्नुहुन्छ ए प्रशंसनीय कार्य बे पुरानै बोली र सी कार्यान्वयनमा शङ्का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 पालो ट्राफिक खबर कति बेला नारायणगढ हेटुडा विघ सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन औ विषय काठमाडौँ मुगलिन द मरिपोखरा नानगढ सडक खण्ड पनि खुला छन् मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस विदेशका समाचार कोलम्बियामा भारी वर्षा पछिको बाढी पहिरोमा परी चारजनाको मृत्यु भएको छ भने दसजना हराइरहेका छन् कोलम्बियाको फ्लोरेन्स सहरमा बाटोमा गुडिरहेको बसमा माथिबाट पहिरो खस्दा चार जनाको भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् कोलम्बियाको फ्लोरेन्स र नेइभा सहर पहिरोका कारण प्रभावित बनेको छ सा। यी दुई सहरका थुप्रै घर पुरिएका छन् उता अमेरिकाको मेचिगन राज्यको ड्रेट्रोइट सहरमा आर्थिक सङ्कटकाल घोषणाको तयारी भएको छ अठार अर्ब डलर बढी ऋणमा डुबेको शहरलाई टाटा पल्टीको घोषणा गर्न लागिको आर्थिक स्थिति बिग्रिएपछि त्यसको व्यवस्थापनका लागि नियुक्त आपतकालीन व्यवस्थापक केबिन ओरले संघीय न्यायाधीश समक्ष शहर टाटा पल्टीको घोषणा गर्न प्रस्ताव गर्नु भएको छ खेल समाचार अखिल नेपाल फुटबल संघ इन्फाको आयोजनामा यही साउन पाँच गतिदेखि पन्ध्र गतिसम्म काठमाण्डुमा हुने दोस्रो साफ अण्डर सिक्सटिन च्याम्पियनशिपका लागि हेमन्त थापा मगरको कप्तानीमा तेइस सदस्य नेपाली टोली छनौट गरिएको छ टोलीमा आकाश थापा अमित तामाङ था अभिलाष थापा अनन्त तामाङ था अनिल राई अञ्जन विष्ट विकास थापा विमल घरतीमगर दिनेश राजवंशी गौरव बुढाथोकी किरण सुनार ललित थापा र निशान्त ढुङ्गाना छन् श्रेष्ठ रवि भण्डारी रोमन तलिर पेस्तामाङ सजन मगर संजोक राई शिवसवेदी सुजन लिम्बू र सिरिङ ग्रुङ पनि टोलीमा आँटेका छन् प्रतियोगितामा सहभागी हुन भारत भुटान पाकिस्तान श्रीलङ्का अफगानिस्तान अफगानिस्तानको नेपाल नेपाल सकेको एनफारे जनाएको छ उता पाकिस्तान र वेस्ट इन्डिज बीचको तेस्रो एक क्रिकेट आज हुँदैछ पाँच एक क्रिकेटको श्रृङ्खला एक एकको बराबरीमा छ आजको खेलमा दुवै टोली नतिजा आफ्नो पक्षमा पार्दै श्रृङ्खलामा अग्रता बनाउने कोसिसमा रहनेछन् शङ्का नेकपा माओवादी प्रचण्डको आग्रह जिम्मेवारी ए माओवादी विस्तार बैठक बस्दै प्रचण्डलाई पद त्याग गर्न पूर्व स्वकीय सचिव श्रेष्ठको सुझाव शिक्षा संशोधन अध्यादेश प्रमाणीकरण नगरे राष्ट्रपति विरूद्ध उत्र अस्थायी शिक्षकहरूको चेतावनी ग्यास विघले मुनाफामा वृद्धि गर्नुपर्ने माग गर्न थालेको आन्दोलनलाई निरन्तरता दिने कोलम्बिया में भारी वर्षा पशी पैहर में परी चार र र साउन हुने साफ अंडर 16 करागी। नेपाली सनोट पाकिस्तान जनात्यूने दोसरोकिस्तान बीच